तराई लगायत अन्य जिल्लामा धुमधामका साथ छठ पर्व मनाइदैछ छठको विशेषतामा पृथ्वीलाई ऊर्जा प्रदान गर्ने सूर्यको उपासना गर्नु हो सृष्टिको शुरै सूर्यको उपासना गरिँदै आएको पाइन्छ छठ माताको पूजा आजा गरेपछि बाकल गर्नेहरूको सबै मनोकामना पुरा हुने धार्मिक विश्वास अन्य रोग व्याधि चाँडो निको हुने जस्ता कारणले गर्दा यो छठ पर्व मनाइएको बताउनुहुन्छ रनपा दुई टाढीका ओम प्रकाश गुप्ता छठ पर्व आस्थाको पर्व हो माताकोले मान्छे मनाउँछ छठी चा, मैयाको नामले यो कसैले भाकल साकल गर्छ त्यसको मनोकामना पूर्ण हुन्छ यसै कारणले मनाउँछ अस्ताउँदो सूर्यको पूजा हो यो सूर्य भवन जब अस्ताउन्छ नि त्यतिखेरको उदा हो यो सूर्य भवन खास पूजा भनिन्छ यसलाई सूर्य पूजा छठको प्रसादमा ओखु केरा नरियोल मिठाई सना ठेकुवा कसार कागती र अदुवा राखिन्छ विशेष गरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद नाई चढाइने गरिन्छ यस्ता चिजहरूले प्रसादको रूपमा चढाउँदा मनले चाहेको पोग्ने बच्चा नभएकोले बच्चा पाउने विश्वास रहेको बताउनुहुन्छ टाढीका कृष्ण सहना छठ पर्व जनकपुर धामको गङ्गा सागर धनुषा सागर रामसागर रत्न सागर बिहार कुण्ड अग्निकुण्ड लगायत कुण्ड पोखरी तथा तलाउमा श्रद्धालुहरूले हर्ष साथ यो पर्व मनाइरहेका छन् छठ पर्व प्रत्येक वर्ष कार्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ कार्तिक शुक्ल पञ्चमी देखि षष्ठीका दिनसम्म छठ पर्व कसरी मनाइन्छ त छठ पर्वका विधिका विषयमा जानकारी दिँदै दे रनपाचार देवौली कि मनिषा नुधुवाएर खाना खान्छ घरसम्म यताउता गर्यो त्यसपछि दोस्रो दिनमा मिठाई सिठाईहरू पकाउने पुडी सुडी पकाउने ठेक्कु सेक पकाउँछ सामानहरू किनेर ल्याएर पकाउने सबै मिलाउने सबै चिजलाई धुनी तेस्रो दिनमा चाहिँ अनि बेलुकातिर खिर पकाउने मिठा नभए चिनी हालेर अनि रोटी पकाउने अनि पूजा सुजा गर्ने अनि सबैलाई आफ पनि खाने अनि अरूलाई पनि दिने त्यस पछि लास्ट दिनमा दिनभरि रातभर बोके बस्ने एकैचोटि दुई तिन बजीतिर पूजा गर्न आउँदा खोलामा पनि पूजा गरिन्छ यहाँ बसेर पूजा गरिन्छ रमाइलो गरिन्छ त्यसपछि रमाइलो समाल गर्ने अनि गार बेलुका घर गइन्छ बेलुका घर गएर उखु राखेर रा। सबैजना चारैतिर बसेर कोसी भरिन्छ कोसीमा सामानहरू धान फलफुल केरा उखु अदुवा राखेर रा पूजा गरिन्छ अगरबत्ती बालिन्छ सबैजनाले गीत गाइन्छ रमाइलो गरिन्छ त्यसपछि उठाइन्छ राति फेरि बाह्र बजी उठेर सबै कामसाम ल्याएर कोसीको पूजा गरेर अनि फेरि यहाँ आइन्छ त्यसपछि आएपछि सबैजनाले पूजा गरिन्छ रमाइलो गरिन्छ प्रसादी दिन्छ टिका लगाइदिन्छ एकार्कालाई ठुलोलाई ढोकिन्छ आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि रातभर जागराम बस्ने चलन छ भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिन्छ छठ पर्वको अवसरमा मिथिला अञ्चलवासीमा हाम्रो शुभकामना